कार्यक्रम परिवर्तन का आवाज सामुदायिक रेडियो गलकोट एफएम एक सय दुई थोप्लो चार मेगाहर्ज प्रत्येक साता को शुक्रवार बेलुका छत्तीस बजे पुनप्रसारण शनिवार बेलुका पांच तीस बजे होने गद गलकोट नगरपालिकासँगको सहकार्यमा उत्पादित कार्यक्रम परिवर्तनका आवाज एफएम ब्यान्डमा एक सय दुई थुप्रो चार मेगाहार्जसँगै इन्टरनेट अनलाइनमा डब्लुडब्लुडब्लु डट गलकोट एफएम डट कम र मोबाइल एप गलकोट एफएम मार्फत एकैसाथ प्रसारण हुने गर्दछ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 कार्यक्रम को सुरुआत करो ये सन्देशमूलक सांगीतिक आवाज बाटे मन भो एउटै हो मरको शाम चल सीप चल पानी न चलने राम चल्छा, शेप चल्छा, पानी न चल दे बनाऊ हमी सुन्दर मूर्ति गजिंश मंदिर महल बाजा गाजा बजा हमी गुंज पर्वत बना सुन्दर मूर्ति सजिंस मंदिर महल जा हमीले बाजा गाजा कुंजि पहाड़ पर्वतर उन्नी कमी दलित भनी हेला गल दलित भनी हेला गुकुरेत भ पसरा हमीला कहरा मं मे एवटे होनी फरक क्रम चल सीप चल पानी न भो श्रम चल् सीप चल् पानी न भो यो साङ्गीतिक आवाज प्रस्तुत गरिसकेपछि कार्यक्रममा अबको प्रस्तुति परिवर्तन सम्वाद रहेको छ यस स्तम्भमा रहेर हामीले एकजना अतिथिसँगको कुराकानी प्रस्तुत गर्ने गर्दछौँ आज हामीले परिवर्तन सम्वादमा रहेर स्थायी घर गुल्मीमा भई हाल भने गलकोट नगरपालिका वार्ड नम्बर तिनमा बस्दै आउनुभएका कृष्ण पोखरेलसँग कुराकानी गर्नेछौँ विशेष त उहाँ केही समय अगाडि मात्र वैदेशिक रोजगारीबाट फर्केर स्वदेश आउनुभएको छ उहाँसँग रहेर हामीले वैदेशिक रोजगारीलाई रोज्नुको कारण वैदेशिक रोजगारीको लागि विदेश जाँदै गर्दा कस्ता कस्ता समस्याहरू भोग्नुभयो साथै स्वदेशमै बसेर पनि केही गर्न सकिन्छ वा सकिँदैन भन्ने विषयवस्तुमा रहेर कुराकानी गर्नेछौ अब लागौ उहाँसँग गरिएको कुराकानीतर्फ कृष्णजी तपाईँलाई कार्यक्रममा स्वागत छ हजुर धन्यवाद विशेष गरेर तपाईँ वैदेशिक रोजगारको सिलसिलामा कति वर्ष विदेशमा बस्नुभयो हजुर म चाहिँ वैदेशिक रोजगारीको सिलसिलामा चाहिँ चार वर्ष बिताएँ चार वर्ष बस्नुभयो कुन देशमा जानुभयो म चाहिँ साउदी अरबमा थिएँ चारै वर्ष साउदीमै बिताउनु के काम गर्नुहुन्थ्यो त्यहाँ रहेर होटेल थियो रेस्टुरेन्ट हो खानाहरू बनाइन्थ्यो होटेलमा काम गर्नुहुन्थ्यो कति घन्टा काम गर्नुहुन्थ्यो बाह्र घन्टा गरिन्थ्यो बाह्र घन्टा है हजुर हजुर विदेश जानुभन्दा पहिला नेपालमा केही गर्नुहुन्थ्यो अथवा के हो नेपालमा हुँदाखेरि त अब त्यस्तै पढाइलाई निरन्तरता दियो हजुर त्यसकारण अब इन्डियातिर गइयो इन्डियातिर गएर आएर अब बिएसिए गरियो अनि त्यसपछि विदेश रोज्नै पऱ्यो विदेशको सिलसिलामा लाग्यो पढाइ चाहिँ कहाँसम्म पुऱ्याउनु आजर एस एस भयो हजुर अनि नपढ्ने निदोय गर्नुभयो एकदमै त्यसपछि पढाइ पढिसके पछाडि इन्डिया पनि जानुभयो हजुर इन्डियामा चाहिँ कति वर्ष जति बस्नुभयो नै वर्ष होइन म इन्डियाको कानपुरमा थिएँ हजुर छ महिना बिताएँ छ महिना बस्नुभयो केही काम गर्नुहुन्थ्यो इन्डियामा होटेलमै थिएँ विशेष गरी तपाईँले विदेश नै रोज्नुको कारण चाहिँ के हो नेपालमा अन्य अवसरहरू पाउनु भएन अथवा के भयो नै पाइएन नेपालमा त्यस्तै हो नेपालको जागिर अब त्यस्तै हो आफ्नो ना। घरको आर्थिक अवस्था कमजोर भएको कारण अब विदेश नै अँगाल्नुपर्ने बाध्यता भयो अब के गर्ने त्यसै कारणले विदेश र जियो भन नेपालमा त्यस्तो अवसरहरू तपाईँले भेटाउनु भएन नै धेरै प्रयास गरेको तर कहीँ मिलेन कहीँ भेटेन हजुरले भने जस्तो कहीँ पनि पाउनु भयो नै अहिलेसम्म पाएको छैन सबैभन्दा पहिला हजुर विदेश जाँदाको अनुभव चाहिँ कस्तो रह्यो हजुरलाई एकदमै गाह्रो हुन्छ आफ्नो जन्मभूमि जन्मभूमि भनेको जसलाई पनि प्यारो लाग्छ आफ्नो जन्मभूमि छोडेर अर्काको देशमा जाँदाखेरि कसको मन ऊ हुँदैन र होइन र गाह्रो हुन्छ के गर्ने अब बाह्र तेह्र घन्टा ड्युटी त्यस कारण अब कोही छैन केही छैन आफ्नो भन्ने अर्काको देशमा त्यस्तै त हो तपाईँले भनिहाल्नुभयो साउदीमा चार वर्ष जति बिताए भनेर त्यहाँ जाँदै गर्दाखेरि तपाईँले त्यहाँको देशको भाषा चाहिँ कसरी सिक्नुभयो अथवा पहिल्यै केही थियो कि थिएन नै नै त्यहाँ यस्तो हजुर सँगै काम गरेपछि अब बोलीचाली यताउति अब त्यस्तै त जुन देशमा गए पनि थोरै थोरै गर्दै गर्दै बोल्दै बोल्दै जाँदाखेरि आफ्नै आफ आप सिकिँदो रहेछ सुरु सुरुमा चाहिँ हजुरलाई गाह्रो भयो गाह्रो एकदम गाह्रो भाषा जानिन्दथ्यो यति पीडा हुन्थ्यो आफ्नो बन्ने कोही थिएन के गर्ने परदेशी जीवन त्यस्तै हो त्यहाँ गएको कति समय पछाडि हजुरले त्यहाँको भाषा बोल्न सक्ने हुनुभयो लगभग म मा छ महिना सात महिनामा म पर्फेक्टै भएको थिएँ छ महिना सात महिनासम्म कसरी काम गर्न सक्नुभयो हजुरले त्यहाँ रहेर भाषा पनि नजान्ने नै इन्डियनहरू हुनुहुन्थ्यो इन्डियन दाजुभाइहरू हुनुहुन्थ्यो नेपाली दाजुभाइहरू पनि हुनुहुन्थ्यो एक दुईजना उहाँहरू मार्फत अलिक सिक्ने आदान प्रदान भयो त्यसै कारण पछिल्लो समयमा भनौँ न देशका धेरै जसो युवाहरूले यो परदेश नै रोजिनको कारण चाहिँ के होला जस्तो लाग्छ हजुरको विचारमा मेरो विचारमा त नेपालमा जागिर नमिलेरै होला जस्तो लाग्छ मेरो विचारमा तर मैले नि धेरै प्रयास गरेको नेपालमा अब यसरी दिएको मैले पनि धेरै प्रयास गरेको मैले पनि अब जागिर खोज्न धेरै जागिरको सिलसिलामा पनि म धेरै हिँडेँ भर्तीमा म भर्तीमा इन्डियन आर्मीमा भर्तीमा देखिनँ होला नि धेरै कोसिस गरेँ नेपालको यस्तै त हो घोष यताउति खानुहुन्छ अब त्यस्तै त अब आफ्नो आर्थिक अवस्था कमजोर भएको कारणले अब हामीले दिन सकिएन शिक्षा भएर के गर्ने अब त्यही हो अब त्यस्तै हो त्यसै कारणले गर्दा शिक्षा हुँदाहुँदै पनि हजुरले भनौँ एक हिसाबले भन्दा आफ्नो मान्छे चाहिँ ठाउँमा नभएको कारणले गर्दा पनि रोजगारी पाउन धेरै गाह्रो हुन्छ विशेष गरेर तपाईँले प्रदेशमा बस्दै गर्दाखेरि त्यहाँको रहनसहन अनि त्यहाँको वातावरणको स्थिति अनि ने या नेपालको वातावरणको स्थिति रहनसन कस्तो फरक पाउनुभयो फरक त धेरै छ नि हजुर र फरक त कस्तो छ भने नेपालको हावापानी भनेको चिसो अब आफ्नो देशको अब पानी भनौँ पानी चिसो हुन्छ उहाँको भनेको हावा पनि पानी तातो पानीको त कुरै नगरौँ हावा त तातो हुन्छ भने पानीको त कुरै नगरौँ कस्तो कस्तो त्यो त भोग्नीलाई मात्र थाहा हुन्छ पीडा के हो भन्ने पीडा पर्नेलाई र पीडा भोग्नीलाई मात्र थाहा हुन्छ धेरै दुःख छ है प्रदेशमा एकदमै एक तपाईँले प्रदेशमा काम गर्दै गर्दाखेरि दुःख त धेरै नै हुन्छ भनौँ न एक हिसाबले समस्याहरू पनि धेरै नै हुने गर्दछन् कस्ता कस्ता समस्याहरू भोग्नुभयो त्यहाँ रहेर मैले धेरै भोगेँ जस्तै अब मेरो आठ महिना पहिलाको कुरा हो हजुर कम्पनीले वास्तै नगरेर खाना चाहिँ दिएको थियो हजुर कम्पनीले वास्तै नगरेर तपाईँको सात महिना आठ महिना टु फेब्रुअरीबाट म चाहिँ रुममा सुतेको हजुर अहिलेसम्म आएर अब आएको एक महिना भयो म यहाँ नेपाल आएको सात महिना म रुममा सोधेँ आफ्नै खर्चले बयालिस सौ उहाँको बयालिस सौ रेल खर्च गरेर म चाहिँ सोधेछु आफ्नो जन्मभूमिमा फर्केँ भनौँ कामै नगरिकन सात महिनासम्म बस्नुभयो एकदमै सरेको एक। विशेष गरी काम चाहिँ केही कारणले भएन हजुरको हाम्रो यो कोभिड नाइन्टिनले गर्दाखेरि त्यसैले रोकिएको हाम्रो तिनवटा रेस्टुरेन्ट थियो मेरो मालिक चाहिँ तुर्किस हो तुर्किस दुईवटा होटल बिक्री गऱ्यो जो म काम गर्थेँ त्यो होटल पनि बिक्री गऱ्यो र एउटा मात्र सञ्चालन गरेको छ त्यसै कारणले अब राख्यो एउटा मात्र चलाएको छ अहिले अब पुरानो मान्छेहरूलाई राख्यो अब हामी नयाँ नयाँ मान्छेहरूले चाहिँ अब रुममै सुतायो अब केही अस्ता पनि गरेन अब आफ्नै खर्चले नेपालबाटै पैसा मगाएर समथिङ डे डेढ लाख रुपियाँ खर्च गरेर चाहिँ म आउन सफल भएँ खुसी लाग्छ खर्च भएर केही छैन आफ्नो जन्मभूमि आफ्नो माटोमा आइयो हजुर कामै नभए पनि एक हिसाबले भनौँ न आफ्नो ठाउँमा आइसकेपछि केही न केही गरिन्छ भन्ने अहिले चाहिँ आँटा एकदम एक थोरै म तपाईँको बाल्यकालतर्फ पनि लाग्न चाहन्छु हजुरको बाल्यकाल चाहिँ कसरी बित्यो बाल्यकाल त एकदम दुःख पीडा धेरै नै भयो एकदमै बाल्यकाललाई सम्झिने हो भने त अब के सम्झिने र धेरै दुःख पीडाहरू धेरै भगियो कसरी परियो कस्तो परियो होइन हजुर धेरै नै भगियो एक किसिमले परदेश भनेपछि टाढाको ठाउँ भनौँ अथवा नयाँको ठाउँ भइ नै हाल्छ हजुर त्यहाँ तपाईँले धेरै समस्याहरूको पनि सामना गर्नुभयो त्यहाँ बसोबास गर्ने व्यक्तिहरू अनि यहाँ बसोबास गर्ने व्यक्तिहरू बिच कस्तो भिन्नता पाउनुभयो धेरै भिन्नता छ कस्तो खालको भिन्नता पाउँछ अब यहाँ भनेको त हुन त जातवातको कुरा त गर्न नहुने हो हजुर त्यो भनेको म चाहिँ साउदी अरबमा हो साउदी अरबको दमाम भन्ने ठाउँमा बस्थेँ म हजुर अब उहाँ चाहिँ जातवातको भेदभाव हुँदैन नेपालमा चाहिँ जातवादको भेदभाव धेरै नै हुन्छ त्यस कारणले मलाई धेरै नै भिन्नता लाग्छ किनकि उहाँ अर्काको देश भए पनि मिलमिलाप चाहिँ धेरै नै हुन्छ क्या त्यस कारणले मलाई खुसी लाग्छ गर्व लाग्छ उहाँ नेपाली दाजुभाइहरू भेट हुँदाखेरि धेरै गर्वका साथ खुसी लाग्छ आफ्नो दाजुभाइ भेट भयो जस्तो लाग्छ खुसी लाग्छ आफ्नो गाउँठाउँको भेटिँदाखेरि त्यसैले यहाँ जुन नेपालमा आएपछि चाहिँ आफ्नो उहाँ विदेशमा हुँदा चाहिँ त्यस्तो खुसी लाग्थ्यो भने यहाँ आएर कसैसँग त्यही दाजुभाइसँग उहाँ भेट भइन्थ्यो त्यही दाजुभाइ यहाँ आएर भेट भइन्छ नि ऊ दाजुभाइले वास्ता गर्दैन क्या यहाँ चाहिँ छुवाछुतको भेदभाव गर्नुहुन्छ क्या धेरै नै अन्तर छ हजुर पक्कै पनि धेरै नै जातीय विवेत रहँदै आएको छ अनि तपाईँले धेरै नै भोग्नुभयो जातीय वि एकदमै धेरै भोगिन्छ आजभोलि पनि अब मेरै बाल्यकालका कुरा गरौँ अब हजुर दुःख नगरी त अब त्यस्तै त दुःख धेरै भोगेको मान्छे हो त्यस्तै अब अरूकोमा काम गर्न जाने बेलामा पनि जातीय भेदभाव गर्नुहुन्थ्यो सँगै काम गर्दाखेरि अब खाना खानी दिने बेलामा भयो यताउति होइन भेदभाव धेरै नै हुन्थ्यो काम गर्ने बेलामा चाहिँ सँगै काम गर्ने अनि खाजा दिने बेलामा चाहिँ भेदभाव गर्ने एकदमै अलगै राखेर होइन अरू सबै एक थाहा भएर हुनुहुन्थ्यो हामीलाई चाहिँ अलग्गै राखेर त्यस्तो भेदभाव धेरै नै गर्नुहुन्थ्यो विशेष गरेर यो वैदेशिक रोजगारीमा जाने धेरै व्यक्तिहरू ठगिनु पनि भएको छ धेरै दलालहरूको हातमा पनि पर्नु भएको छ हजुर हजुर म पनि ठगिएकैमा एकमा पर्छु भनौँ कसरी ठगिन पुग्नु अब मेरो चाहिँ भिसा चाहिँ फ्री रहेछ चा। तर दलालले चाहिँ म जाने बेलामा एक लाख साठी हजार लियो है भएन थाहै भएन हजुर अनि त्यसपछि के गर्नुभयो अब दलालले यति भनेर भनिहाल्यो अब हामीले दिइयो उहाँ गएपछि अब सब नेपालीहरू यताउति दाजुभाइहरूले भिसा त फेरि हो भन्दाखेरि चाहिँ हामीलाई ठगेको रहेछ ठगियो भन्ने चाहिँ हामीलाई भल त्यसरी फिल भयो हामीलाई ठगी भन्ने थाहा पाइसके पछाडि तपाईँले कतै केही सम्पर्क गर्नु भएन नै गरिन हामीलाई त्यस्तो माध्यम कुनै जानकारी नै भएन जानकारी नै भएन है, है यो ठगिनुको कारण चाहिँ के हो जस्तो लाग्छ नि हजुरलाई मलाई त यहाँहरूको कमाउने बाटो चाहिँ लाग्छ भिसा फ्रीमा दिन्छ हजुर अब लेबर भनेर अब फ्रीमै दिन्छ उहाँबाट भिसा चाहिँ तर यहाँको दलालहरूले चाहिँ घुस खाएर चाहिँ त्यही हो कमाउने बाटो गर्छन् यहाँहरूको त्यही त हो यहाँहरूको खाने बाटो कमाउने बाटो गर्ने त्यही नै उहाँको रोजगारी भनौँ न एक हिसाबले त्यही नै गर्दै जसरी हामी प्रदेशमा कमाउन भनेर जान्छौँ नि हजुर चाहिँ कमाउने बाटो त्यही दलाल गरेर अब कुन मान्छेलाई कति लुट्ने के गर्ने भन्ने चाहिँ उहाँहरूको त्यही नै हो अरूलाई ढाँटेर छलेर उहाँहरूको कमाउने काम एक हिसाबले हेर्ने हो भने पनि दलित समुदायका धेरै जसो सानै मुलुकमा गइरहेको अवस्था पनि छ ठुलो ठुलो देशहरूमा भनौँ न एकाध रूपमा गएको अवस्था त छ नगएको भन्ने पनि होइन तर पनि धेरैजसो व्यक्तिहरू सानै मुलुकमा गइरहेको अवस्था छ यो किन होला नि हजुरको विचारमा के लाग्छ मेरो विचारमा चाहिँ त्यही जातीय भेदभावकै कारणमा चाहिँ लाग्छ मलाई किनकि सानो जात भएको कारणले अब थोल का हुन त हुनुहुन्छ अब ठुल्ठुलो देशमा नि हुनुहुन्छ तर मेरो विचारमा चाहिँ त्यस्तै लाग्छ जातीय भेदभावका कारण अब आफूले चाहिँ केही गर्छु म यस्तो ठुलो देशमा जान्छु भनेर भावना चाहिँ राख्नुहुन्छ कि तर जो खुट्टा तान्नेहरू हुन्छन् नि दाजुभाइ आफ्नो आफूको हाम्रो जातमा फेरि यस्तो विभेद ब्यद्य, भेदभाव हुन्छ क्या त्यस कारणले चाहिँ त्यो हाम्रो जात जो विभेद छ नि त्यो चाहिँ अगाडि बढ्न सक्दैन झन् लाग्छ क्या मलाई त्यसै कारणले चाहिँ सानो सानो देशमा जान्छन् झै लाग्छ मेरो विचारमा चाहिँ जातीय विभेदकै कुरा पनि हजुरले गरिराख्नु भएको छ हजुर विशेष गरी, गरी जातीय विभेदकै कुरामा रहेर हिजोको जातीय विभेद र आजको जातीय विभेदमा कस्तो फरक धेरै फरक छ धेरै फरक छ कस्तो फरक पहिला चाहिँ हामी कसैको घरभित्र जान मिल्दैन थियो होइन ठुलो जातिको अहिले चाहिँ त्यस्तो विभेद छैन पहिला पहिला हामीले छोएको पानी पनि खानुहुन्न थियो आजभोलि त्यो हटेको छ थोर थोरै छ अब अलि विकट ठाउँहरूमा चाहिँ जातीय विभेद धेरै नै छ झन् लाग्छ तर सहर जस्ता ठाउँहरूमा बिस्तारै हटेको चाहिँ लाग्छ है मेरो विचारमा गाउँघरमा अझै पनि कायमै छ सहरमा भने हजुरलाई तपाईँले आफ्नो जीवनमा कस्तो कस्तो घटनाहरू सामना गर्नुभयो धेरै स्कुल पढ्दा पनि धेरै विभेद हुन्थ्यो कि हामीलाई बेन्चमा राखिदिन्थ्यो कि दलित भनेर दुःख लाग्छ कि आजभोलिको बेन्चमा राखिदिनु दलित भनेर पछाडिको बेन्चमा राखिदिउँ त्यहाँ पढाउने शिक्षकहरूले पनि केही भन्दैन हुनुहुन्थ्यो हजुर उहाँ चाहिँ पहिल्यै अब सेटिङ होला उहाँहरूको होइन अब हामीलाई चाहिँ अब पछाडि राख्नुहुन्थ्यो कि अब जस्तै अब कुनै कार्यक्रमहरूमा त्यस्तोहरूमा नि विभेद गर्नुहुन्थ्यो अब हामीलाई अब तल्लो जाति भनेर धेरै नै विभेद गर्नुहुन्थ्यो क्या हरेक किसिमबाट पहिलेबाट नै दलित समुदाय भनौँ अथवा दलितका व्यक्तिहरूलाई विभेद नै गर्ने क्रम थियो हजुरले पनि धेरै भोग्नु भयो पछिल्लो समयमा नेपालबाट परदेश जाने व्यक्तिहरूको एकदमै लडको लागेको छ अनि सङ्ख्या पनि धेरै छ देशमा भने जस्तो काम नपाएर वा धेरै पैसा कमाउने उद्देश्यले परदेश जाने गर्नुभएको के लाग्छ हजुरलाई एक कुरा त धेरै पैसा कमाउने उद्देश्यले पनि हो झैँ लाग्छ मेरो विचारमा हजुर अनि दोस्रो कुरा मेन कुरा चाहिँ नेपालमा जागिर नपाएर झैँ लाग्छ है मेरो विचारमा यदि विदेश गइसकेपछि पैसा चाहिँ धेरै नै हुन्छ धेरै नै हुन्छ झैँ लाग्छ मेरो विचारमा यहाँकोदेखि धेरै नै हुन्छ सामान्य यहाँ कुनै रेस्टुरेन्ट होटलहरूमा गएर मैले जागिर गर्छु भन्दाखेरि अब यहाँ पन्ध्र बिस हजारभन्दा धेरै मिल्दैन नेपालमा तर बाहिर गएर त्यही सामान्य क्लिनरमा गए पनि तपाईँको चालिस पैँचालिस हजार हुन्छ क्या मेरो विचारमा त्यही हो त्यही लोभलालचले गर्दाखेरि नै नेपालमा आफ्नो जन्मभूमि छाडेर पनि अर्काको पराइभूमिमा चाहिँ गए, गए लाग्छ मलाई पक्कै पनि भनिहाल्नु भयो पैसा चाहिँ जियोस् धेरै नै हुन्छ भन्नुभयो हजुर नेपालमा पनि केही गर्न सकिन्छ जस्तो लाग्छ कि लाग्दैन हजुरले नै एकदमै सकिन्छ नेपालमा किन सकिँदैन मैले केही गर्छु भनेर आफूले आत्मबल बढाएर आफूभित्र होइन आत्मबल बढाएर आफूभित्र केही गर्छु भन्ने उद्देश्यले अगाडि बढ्ने भने केही हुँदैन धेरै कुराहरू हुन्छ हजुर एक हिसाबले हेर्दाखेरि यो सामाजिक परिवेश भनौँ आफू बसेको गाउँठाउँको हिसाबले गर्दा पनि धेरै जस्तो व्यक्तिहरू विदेशमा गएको पाइन्छ आफू बसेको ठाउँका मानिसहरू धेरै जस्ता व्यक्तिहरू विदेशतिर हुनुहुन्छ भने आफूलाई पनि विदेश जाउँ जाऊ भन्ने जस्तो मनोभावना पनि हुने गर्दछ तपाईँको ठाउँमा चाहिँ कस्तो थियो अवस्था नै मलाई पनि सुरु सुरुमा त मेरो घरको दाजुभाइहरू जाँदाखेरि मलाई पनि जाउँ जाउँ लाग्थ्यो कि विदेश हजुर कस्तो होला त्यो पेलेन भन्ने लाग्थ्यो कि जब म नेपालबाट विदेशमा गएँ पेलेनबाट उत्रेपछि मलाई फिल भयो कि म अर्काको देशमा रहेछु अर्काको देशमा आएँ भनेर दुःख लाग्थ्यो कि त्यो तातो हावा खाँदाखेरि दुःख लाग्थ्यो मेरो यस्तो राम्रो स्वच्छ हावा चिसो हावा छोडेर होइन यस्तो तातो हावा मरुभूमिमा आएँ भन्ने त्यहाँ फिल हुन्थ्यो कि दुःख लाग्थ्यो पहिला चाहिँ अरू जाँदाखेरि खुसी लाग्थ्यो म कहिले जाऊँ भन्ने हुन्थ्यो तर त्यहाँ जब पुगिसक्यो नि आफ्नो आमाको काग छोडेर होइन त्यति बेला अनुभव हुन्थ्यो कि म अर्काको भूमि आएर आफूले नै भोगे पछाडि बल्ल हजुरलाई अनुभव भयो अर्को देश भनेको अरू नै हुने रहेछ भन्ने पछिल्लो समय यो कोरोना भाइरसको कारणले गर्दाखेरि यो विश्व नै उथल पुथल भएको अवस्था पनि छ तपाईँ पनि केही समय अगाडि मात्र विदेशबाट फर्काउनु भएको हो यो कोरोना भाइरसले कस्तो खालको असर पुऱ्यायो हजुरको रोजगारीमा त्यही हो भएको जागिर गयो अर्को त त्यस्तो खालको हाम्रो कुनै कम्पनीमा त्यस्तो खालको कोभिड नाइन्टिनले त्यस्तो असर चाहिँ गरेन बाहिर बाहिर धेरै नै सुनियो जस काठमाडौँमा आउँदा धेरै नै गाह्रो भयो ने नेपालमा आइसकेपछि धेरै नै गाह्रो भयो होटेल क्वारेन्टाइनमा राख्यो हजुर एघार दिनको बसाइ त्यहाँ भयो कोभिड नाइन्टिनको टेस्ट पछि नेगेटिभ रिपोर्ट भयो अनि त्यसपछि रिपोर्ट लिएर यहाँ बाग्लुङ गल्लकोटियामा आइयो हजुर यहाँ आएपछि फेरि होम क्वारेन्टाइनमा सात दिन राख्यो त्यसपछि नि राम्रै भयो अहिले राम्रै छ जागिर गुमाइसके पछाडिका समस्याहरू कस्ता कस्ता समस्यालाई भोग्नु भयो हजुरले धेरै नै धेरै नै समस्याहरू हुन्छ पर्सनल आफ्नो हुन्छ नि त आफ्नो पर्सनल खर्चहरू यताउति अब त्यस्तो हुँदैन यताउति आफ्नो अब खानपिनमा पनि समस्या हुन्छ धेरै नै भोगियो नि परदेशमा आफ्नो जागिर घुमिसकेपछि त आफ्नो परिवार पाल्न पनि धौधौ भयो त्यस्तै त जागिर गुमाइसकेपछि पारिवारिक आर्थिक अवस्था पनि निकै नै कमजोर हुँदै गयो हजुरले जागिर जागिर, जागिर गुमाइसकेपछि त्यस्तो भयो परदेशमा काम गर्ने समय भनौँ अथवा परदेशमा गर्ने त्यो बाह्र तेह्र घन्टा नेपालमै बसेर पनि गरौँ केही गरौँ भन्ने हो यहाँ पनि केही गर्न सकिन्छ भन्ने लाग्छ कि लाग्दैन मलाई एकदमै लाग्छ म त्यसैको खोजीमा छु र मैले त्यसैलाई निरन्तरता दिइराखेको छु म सोध्दैछु के गर्छु गर अब म यही देशमै गर्छु भन्ने मलाई लागिरहे विदेश जानुहुन्न हजुर नै म अब जाँदैन अब नजाने अब नजाने अब केही गरेर आफ्नै देशमा आफ्नै माटोमा केही गर्छु भन्ने लागिरहेछ अब ने सकें भाई हजर एउटा एक किसिम को विश्वास आकदमें सोच कराने के नेपित रह असम तस्त सोचना सोच बना म भोलिका दिनमा तपाईँले यस्तै नेपाल भित्रै बसेर पनि के गर्ने भन्ने सोचबुत त बनाउँदै हुनुहुन्छ हजुर हजुर यो वैदेशिक रोजगार नै सब थोक हो भन्ने व्यक्तिहरूलाई तपाईँ चाहिँ के भन्न चाहनुहुन्छ नेपालमा पनि केही अवसर छ भन्न चाहनुहुन्छ अथवा किनकि आफ्नो देशमा मैले केही गर्छु भनेर आफूभित्र आत्मबल बढाउने भने यही देशमा हाम्रो आफ्नो माटोमा केही हुन्छ जस्तै भनौँ कुखुरा पालन बाख्रा पालन आफूले केही सानो सानो पसलहरू गरेर होइन त्यस्तो गरेर आफूले केही गर्छु भनेर आफूभित्र जागरूक भएर त्यसलाई आत्मबल दिएर त्यसैलाई निरन्तरता दिने भने नेपालमै हुन्छ विदेशमा के हुन्छ र अर्काको पराई देशमा साथ समुद्र पारी जानु र आफ्नो परिवारसँग आफ्नै गाउँठाउँमा बसेर केही गर्छु भनेपछि त त्यही नै राम्रो हो र लाग्छ मेरो विचारमा हजुर विशेष गरी नेपालमा पनि केही गर्न सकिन्छ आफ्नै ठाउँमा बसेर पनि धेरै गर्न सकिन्छ विदेशमा जस्तो हजुर हजुर एकदम अब हामी कार्यक्रमको अन्त्यमा पनि आइपुगेका छौँ अन्त्यमा रेडियो सुनेर बसिरहनुभएका श्रोतालाई के भन्न चाहनुहुन्छ आखिरमा म के भन्न चाहन्छु भने नै ठुलो कुरा होइन नेपालमै केही बस के गरेर बसिन्छ केही गर्छु भन्ने जागरुक मलाई मेरो आत्मबल बढिरहेको छ म त्यसैको निरन्तरतामा लागिरहेको छु र आफ्नो देश छाडेर कहीँ नजानु होला आफ्नै देशमा केही गरेर बस्नुहोला भन्न चाहन्छु हुन्छ यो व्यस्त समयको बावजुद पनि तपाईँले यहाँसम्म आएर हामीलाई समय, समय दिनुभयो यो समय संवादको लागि तपाईँलाई धेरै धेरै धन्यवाद धन्यवाद श्रोता आज हामीले कार्यक्रम परिवर्तनका आवाजमा रहेर परिवर्तन संवादमा स्थायी घर गुल्मीमा भई हाल भने गलकुट नगरपालिका वार्ड नम्बर तिनमा बस्दै आउनुभएका कृष्ण पोखरेलसँग कुराकानी गर्यौ यो कुराकानी सँगै कार्यक्रम परिवर्तनका आवाजको लागि छुट्याइएको निर्धारित समय सकिने लाग्यो तपाईँले कार्यक्रम परिवर्तनका आवाज सुन्नुभयो कार्यक्रम सुनिसकेपछि तपाईँलाई कार्यक्रम कस्तो लाग्यो कृपया सुझाव सल्लाह र प्रतिक्रिया दिन नबुल्न